प्रभात छ बजेको खबर मा बिनु तारिक सन् दुई हजार तेह्र नेपाल सम्बन्ध एघार सय तेत्तिस चौला थो चैत्र शुक्ल पक्षको अष्टमी तिथि आज चैते दशै प्रमुख उम्मेद्वारको योग्यता हटाएर सरकार निर्वाचनको कानुन बनाउने तयारीमा क्षेत्र निर्धारणमा जटिलता सहर र तराईमा निर्वाचन क्षेत्र सङ्ख्या बढ्ने एमआद्वारा चुनावी एजेन्डा रणनीति तयार काङ्ग्रेसमा जातीय संघीयताको दबाव एकीकृत नेकपा माओवादी प्रचण्ड चिनिया अधिकारी अधिकारीसँगको भेटघाटमा फ्री तिब्बत गतिविधिमा चिनिया चासो प्राविका शिक्षक अभिभावकको घरमा अनिवार्य जानुपर्ने नियम नेपालले आफ्नै भूपग्रह राख्नुपर्ने व्यवसायीहरूले पार्टी र समूहलाई दिएको चन्दा सार्वजनिक गर्ने पूर्व प्रधानमन्त्री सम्मानका साथ अन्त्येष्टि बङ्गलादेशका सम्पादकलाई देश द्रोहको मुद्दा एसियामा सैन्य उपस्थिति बढाएर तनाव बढाएको चीनको आरोप र राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आर्मीका कमल बहादुर र पुलिसकी तारादेवी सर्वाधिक बलिया घोषित भीमनारायण आमन्त्रण गोल्ड कपको उपाधि झापाको वीरता मुथ क्लबलाई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 सर्वोच्च अदालतले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न आदेश दिएपछि सरकार र निर्वाचन आयोग त्यसको छलफलको तयारीमा जुटेका छन् निर्वाचन कानुन बनाउने तयारीमा सरकार छ निर्वाचन आयोगले सिफारिस गरेको अध्यादेश मन्त्री परिषदमा अड्किएको छ केही प्रावधान हटाएर अर्को कानुन ल्याउने तयारी हुँदैछ यस्तै खबरहरूलाई आजका पत्रपत्रिकाहरूले प्राथमिकताका साथ छापेका छन् सरकारले निर्वाचन कानुनको प्रस्तावित व्यवस्थाबाट एक प्रतिशतभन्दा कमको प्रतिनिधित्व नहुने फौजदारी अपराधीले उम्मेद्वार हुन नपाउने र सम्पत्ति विवरण सो घोषणा गर्नुपर्ने प्रावधान हटाउने तयारी गरेको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र सरकारका वरिष्ठ मन्त्रीहरूले हिजो निर्वाचन आयोगका पदाधिकारीसँग गरेको छलफलमा संविधानसभा सदस्य निर्वाचन ऐनका लागि आयोगले गरेको प्रस्ताव नमान्ने संकेत गरेका हुन् आयोग स्रोतका अनुसार राजनैतिक सहमति नजुटेका विषयमा दुई हजार चौसठीकै व्यवस्था गर्ने सरकारको तयारी छ आयोगले गरेको ऐन संशोधनको मस्यौदामा कम्तीमा एक प्रतिशत मत प्राप्त गर्ने दलले मात्र समानुपातिक क्षेत्रबाट प्रतिनिधित्व पाउने उम्मेद्वारी मनोनयनकै बेला उम्मेद्वारले आफ्ना आफ्ना विरुद्ध फौजदारी अभियोगको अवस्था र सम्पत्ति विवरण सो घोषणा गर्नुपर्ने व्यवस्था थियो काङ्ग्रेस एमालेसहित दलहरूले समर्थन गरे पनि प्रस्तावित ती व्यवस्थाप्रति एकीकृत नेकपा माओवादी सहितका दलहरूले विरोध गर्दै आएका छन् प्रस्तावित कानुनमा अन्तरिम अदालतबाट फौजदारी कसुर प्रमाणित भएको व्यक्तिले समेत सजाय भुक्तान गरेको छ वर्षभित्र उम्मेद्वार बन्न पाउने व्यवस्था गरिएको थियो थ्रेस होल्ड हट्ने भएको छ उम्मेदवारी दर्ता फौ गर्दा फौजदारी अभिएको स्थिति र सम्पत्ति विवरण समेत अब बुझाउनु नपर्ने तयारी हुँदैछ कान्तिपुर दैनिकमा राजेन्द्र फुयालले आगामी संविधान सभा चुनावका लागि निर्वाचन क्षेत्र निर्धारणमा जटिलता उत्पन्न हुने भएको छ अन्तरिम संविधानमा रहेको प्रतिबन्धात्मक व्यवस्थाका का कारण जनसङ्ख्या बढेको क्षेत्र तराईका जिल्लामै निर्वाचन क्षेत्र घट्ने अवस्था देखिएको छ यस अनुसार तराईका छ जिल्लाबाट छ क्षेत्र र पहाडी जिल्लाबाट एक निर्वाचन क्षेत्र घट्नेछन् संविधानको धारा त्रिसठी कमा प्रत्येक राष्ट्रिय जनगणनापछि निर्वाचन क्षेत्र पुन गर्नुपर्ने व्यवस्था भए पनि आगामी असार सातभित्र चुनाव गराउने प्रयोजनका लागि बाधा अड्काउ फुकाउ आदेश बमोचिम हाललाई दुई निर्वाचन क्षेत्र रहने भनिएको थियो तर असार सात गते निर्वाचन नभएका तिग मङ्सिरमा सर्ने भएपछि धारा एक सय चौन्नजिम क्षेत्र निर्धारण पुन निर्धारण गर्नुपर्ने भएको हो सर्वोच्च अदालतले पनि आयोग गठन गरेर पुन गरेपछि मात्रै चुनाव गर्न आदेश दिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा किरण पोखरेले खबर लेख्नु भएको छ यसैबीच नयाँ जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुन गर्दा काठमाडौँ उपत्यका सहित सहरी क्षेत्र र तराईका सिट संख्या बढ्ने भएको छ सम्भावित निर्वाचनको तिथि असारबाट पर क्षेत्र पुन जानुपर्ने अवस्था आएको हो मंत्री पर सिफारिश में राष्ट्रपति जारी बाधा अड़काऊ फुकाऊ आदेश में असार को चुनाव में निर्वाचन क्षेत्र पुनर्निर्धारण नज का पत्र पत्रिकापी नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा पार्टीले बहुमत र लोकतान्त्रिक शक्तिहरूको दुई केही सिट जित्ने चुनावी रणनीति तय गरेको छ पोलिट हिजोको बैठकले त्यसका निम्ति पार्टीले अघि सार्ने चुनावी एजेन्डामा आधारित भएर मिल्न सक्ने शक्तिहरूसँग स्थानीय स्तरमा चुनावी तालमेल गर्न सक्ने गरी चुनावी रणनीति र एजेन्डा तय गरेको हो लोकतान्त्रिक शक्तिमध्ये काङ्ग्रेससँग मित्र प्रतिस्पर्धा र आवश्यकताअनुसार कतिपय स्थानमा तालमेल गर्न सक्ने गरी एमाले वाम लोकतान्त्रिक शक्ति बीच सहकार्यको चुनावी रणनीतिक एजेन्डा बनाएको छ पोलिट ब्यूरोले दिएको सुझावमा केन्द्रीय कमिटी बैठकबाट औपचारिक रूपमा चुनावी तयारी केन्द्रित प्रतिवेदन पास गरेपछि मात्रै यसले औपचारिकता पाउनेछ त्यस्तै गरी बैठकले लोकतन्त्रको सुदृढीकरण सामाजिक आर्थिक रूपान्तरण जनआन्दोलन प्राप्त उपलब्धि रक्षा लगायतका विषयमा पनि निर्णय गरेको छ बहुजातीय स्वङ्घ बनाउनु पर्ने विषयमा आफ्नो अडान कायम रहने पनि एमालेले बताएको छ लोकतान्त्रिक शक्तिको द्विहीँ तालमेल एजेन्डामा आधारित भएर स्थानीय स्तरमा चुनाव लोकतन्त्र राष्ट्रिय बहुपहिचान मुख्य मुद्दा हुनेछ उग्र वामपन्थी जातीय क्षेत्रीय अतिवाद बाधक ठहर गरिएको छ त्यसै दाहालको एकीकृत एक नेकपा माओवादीका अध्यक्ष प्रचण्डको चिन भ्रमण पार्टीका बुधबार हिजो काङ्ग्रेस सभापति सुशील कोइरालालाई भेटेर जातीय पहिचान सहितको संहितालाई पार्टीको धारणा बनाउन दबाव दिएका हुन् उनीहरूले नेता भीमबहादुर तामाङ नेतृत्वको समितिले बुझाएको प्रतिवेदन परिमार्शन गर्न माग पनि गरेका छन् संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ नेतृत्वको टोली बुधबार हिजो महाराजग स्थित निवास पुगेर सभापति संघ एक पहिचानमा धारणा दोहोरयाएको हो, हो। टोलीले भीमबहादुर तामाङ समितिले दिएको तत्कालीन प्रतिवेदन संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न समेत सभापति आग्रह गरेको छ केही दिन मात्र नवलपरासीको त्रिवेणी सम्पन्न काङ्ग्रेस महासमितिले सामर्थ्य र पहिचानको आधारमा बहु आधारित प्रदेश बनाउने प्रस्ताव पारित गरेको थियो काङ्ग्रेसमा जातीय संघीयताको एकमात्र जलाशय विद्युत गृह कुलेखानी दोस्रोका तिनवटै ट्रान्सफर्मरमा मङ्गलबार मध्यराती आगलागी भएपछि देशभर लोडसेडिङ बढ्ने भएको छ तिनवटा ट्रान्सफर्मरमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट बत्तीस मेगावट बिजुली बाहिरिएको छ राति एघार बजेर चौवन्न मिनटमा कुलेखानी दोस्रो जलविद्युत गृहमा उत्पादित बिजुली प्रसारण गर्ने ट्रान्सफर्मरमा आगो लागेको थियो कुलेखानी दोस्रोमा उत्पादन अवरुद्ध भएपछि जलाशयको पानी जोगाउन प्राधिकरणले कुलेखानी पहिलोबाट साठी मेगावट बिजुली उत्पादन हुने विद्युत गृह पनि बन्द गरेको छ करोड करोडभन्दा बढीको नोक्सानी भएको छ आजका पत्र पत्रिकाहरूले खबर छापेका छन् त्यसै गरी वर्धघाट हेटौँडा दुई क्षमताको प्रसारण लाइन समयमा नबनेर पूर्वमा विद्युत आपूर्ति गर्न नसकिएपछि आउँदो वर्षातको चार महिनामा बयालिस मेगावट विद्युत खेर जाने भएको छ गत वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको यो प्रसारण लाइन नबनेपछि आउँदो असार साउन भदौ र असोसम्म बिजुली खेर जाने अवस्था आएको छ यसबाट करोडौँ रुपियाँ आम्दानी चिनका नयाँ उपको एक चीन नीतिको प्रशंसा गर्दै काठमाडौँमा प्रतिबद्ध गतिविधि नहोस् भन्ने बेजिङले चाहेको दोहोऱ्याउनु भएको छ चीन भ्रमणमा रहनुभएका माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग हिजो साँझ बेजिङ स्थित स्टेस्ट इस्ति गेस्ट हाउसमा भएको भेटघाटमा उपराष्ट्रपति लीले तिब्बत सम्बन्धी बेजिङको चासो सहितका एजेन्डामा छलफल गर्नुभएको थियो चीनको नयाँ नेतृत्वले तिब्बतलाई राष्ट्रिय सुरक्षाको प्राथमिकतामा राखेको छ चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणमा साता लामो भ्रमणमा पुग्नुभएका दाहालले बेजिङमा भेटेको पहिलो उच्च अधिकारीले तिब्बत सुरक्षाबारे चासो जनाउनु भएको हो एकछिन नीतिप्रति तपाईँहरूको प्रतिबद्धताको प्रशंसा गर्छौ नेपालमा फ्री गतिविधि नहोस् भन्ने हामीले चाहेका छौँ उपराष्ट्रपति लीको भनाइ उद्ध गर्दै भेटघाटमा सहभागी त्रदेखि सामुदायिक विद्यालयका शिक्षक महिनामा अनिवार्य रूपमा विद्यार्थीको घरमा पुगी उनीहरूले हासिल गरेको शिक्षाबारे अभिभावकलाई जानकारी गराउनु पर्ने भएको छ अभिभावकका घर नगई शैक्षिक अवस्थाबारे जानकारी नगराउने शिक्षकमाथि ग्रेड रोक्कादेखि बढुवा रोक्कासम्म गरिनेछ विद्यार्थीको सिकाइको अवस्थाबारे वकई जानकारी करा शिक्षक अनिवार्य रूप में तीन महीना में एकपटक विद्या सरकार ने नियम बनाक हो शिक्षा विभागले मुलुकभरका जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालयहरूलाई पत्रचार गर्दै विद्यार्थीको सिकाई उपलब्धि र अवस्थाबारे जानकारी दिन अनिवार्य गरेपछि शिक्षकहरू विद्यार्थीको घर पुग्नै पर्ने बाध्यता बनेको छ शिक्षा विभागका महानिर्देशक डाक्टर लभदेव अवस्थीले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको घट्दो आकर्षणक्रमिक रूपमा बढाउन शैक्षिक सुधारका लागि शिक्षकलाई विद्यार्थी र अभिभावकप्रति जिम्मेवार बनाउन लागि बताउनुभयो प्राविधिक शिक्षकलाई अभिभावकको घर अब अनिवार्य जानुपर्ने भएको छ प्रदीप ने नयाँ शैक्षिक सत्र सुरु भएर बजारमा पाठ्य पुस्तक अभाव भइरहेका बेला गत वर्ष छापिएका करिब एक करोड रुपियाँ बराबरका किताब जनशिक्षा सामग्री केन्द्र लिमिटेडको गोदाममा थन्किएका छन् गोदाममा थन्किएका मध्ये अधिकांश पुस्तक कक्षा छका छन् यस वर्ष पनि कक्षा छको पाठ्य परिवर्तन क्रम परिवर्तन भएका कारण ती पुस्तक कबाडीमा बेच्नुको विकल्प छैन यसैबीच अभिभावकको चर्को दबावपछि पाठ्यक्रम विकास केन्द्रले मनपरी मूल्य निर्धारण गर्ने पाठ्य पुस्तक प्रकाशकहरूलाई चौबिस घन्टे अल्टिमेटम दिएको छ मनपरी मूल्य तय गरी निजी प्रकाशकले पाठ्य पुस्तक बिक्री गर्न थालेपछि पाठ्यक्रम विकास केन्द्रले पहिलो पटक अल्टिमेटम दिएको हो आजका पत्र खबर प्रकाशित छन् माओवादी लोडाकुको हेड मानिएको चितौनको शक्तिखोर स्थित शिविरलाई गृह मन्त्रालय र नेपाली सेना आफ्नो स्वामित्वमा राख्ने प्रस्ताव गरेका छन् गृहले शक्तिखोर शिविरलाई देशकै पहिलो खुला कारकार बनाउन प्रस्ताव गरेको छ भने सेनाले विकास निर्माण महानिर्देशनालयको मुख्यालय राख्ने प्रस्ताव अघि सारेको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मंगलबार बसेको बैठकमा ती दुवै निकायले आफ्नो दावी प्रस्तुत गरेका थिए त्यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले कुनै शिविर नतोकी एउटालाई सङ्ग्रहालय बनाउनु पर्ने प्रस्ताव गरेको छ शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव धरणी धर दहर खतिवडाले भन्नुभयो जनयुद्धका सामग्री सङ्कलन गरेर कुनै एउटा शिविरलाई सङ्ग्रहालय बनाउने प्रस्ताव मन्त्रालयले राखेको छ तर फरक फरक प्रस्ताव आइरहेका छन् अन्नपूर्ण पोस्ट दैनिकमा माओवादी पूर्व लडाकु र उनका तीन सहयोगी शङ्का सहित पक्राउ गरेका छन् काठमाडौँ प्रहरीले जर्मनीबाट बनेको सेमी अटोमेटिक अर्ध स्वचालित राइफल र रा सिक्सर रिभल्भर सहित एमबहादुर थापालाई पक्राउ गरेको छ थापासँग रहेको हतियार सोको अनुमति पत्र र हतियार बोकेर हिँड्ने प्रशासनले दिएको छुट देखेको प्रहरी परेको सरकारले अन्तरिक्षमा नेपाली सेटेलाइट राख्ने तयारी गरेको छ अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन आइटीको व्यवस्था अनुसार सन् दुई हजार पन्ध्र भित्र आफ्ना सदस्य राष्ट्रलाई अन्तरिक्षको स्लट लिनुपर्ने बाध्यकारी व्यवस्था छ नेपाल आइटियुको एक सदस्य राष्ट्र कम्पनी दा हो कम्पनीका नयाँ नयाँ सेवा टेलिभिजन र डाइरेक्टर होमसँगै मुद्रा विदेशी क्रम बढेपछि सरकारको ध्यान सेटेलाइटर्फ तानिएको हो कारोबार दैनिकमा सरस्वती ढकालले खबर लेख्नु भएको छ व्यवसायले विभिन्न पार्टी र समूहलाई दिएको चन्दा रकमको विवरण सार्वजनिक गरे भएका छन् चन्दा गोप्य रूपमा दिँदा विभिन्न समूहको दबाव आउने क्रम नरोकिएपछि उनीहरूले सार्वजनिक गर्ने भएका हुन् यो अभियानले नेतृत्व राष्ट्रिय व्यवसायिक पहल एनबीआईले गरेको हो एनबीआई को केही दिन अघि बसेको बैठकमा चन्दा दिदा व्यवसायीले गैर व्यवसायी काम गर्नु परेको निष्कर्ष सा निकाल्दै सार्वजनिक गर्ने अभियान थाल्ने निर्णय भएको हो केही समयपछि व्यवसायीले चन्दा सार्वजनिक गर्नेछन् विज्ञान सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साजा खबरमा सुनको भाउ ओह्रालो लागेपछि कारोबारमा परेको असर सुनको काम गर्नलाई सुनको चाहिने व्यापार गर्नलाई बजारमा कच्चा सामानै छैन सुनै किन्न पाइँदैन भने घाटा मात्रै होइन चाहिँ अब चाहिँ सबै डुब्ने स्थितिमा सब छ यदि चाहिँ तपाईँको चाहिने अब आठ दसिन भयो भने र काभ्रेका आग लागि पीडित ओडाहरूमा रात बिताउन बाध्य वैदेशिक रोजगार बाहेक अन्य कारोबारको उजुरी गर्नेलाई कारवाही गरिने लगायतका खबर बाँकी नै छन् नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तवन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ साझा एग्रोबेट रत्नगर एक प्रोरपाइटर सञ्जीव खनाल मोबाइल अन्ठानब्बे चार पचास उन्पचास तिन सय पन्ध्र नव वर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू सल्लाहकारजहरू कर्मचारी वर्गहरू साथी शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ रत्नश्री बहुद्देश्यमाौडेल पर्यटन प्रवर्धनका लागि दक्षिण कोरियामा यात्रा मेला गरिएको छ यस्तै थप खबरसहित प्रतीक तामाङ घर आगोले नष्ट गरेपछि काभ्रेको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने फलामेटार गाविस ओडा नम्बर नौ हात्ती डाँडाका गणेश बहादुर लामाको परिवार रातभर ओडारमा बस्न बाध्य भएका छन् लामाको बाह्र सदस्य रहेको परिवार दुई सातादेखि ओडारमुनि बास बस्दै आएको छ गएको चैत पच्चीस गते कुडो पकाउने क्रममा कुचोमा आगो सल्किँदा घर जडेर पूर्ण रूपमा नष्ट भएको थियो नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले भाँडाकुँडा र गाविसले एक हजार राहत दिए पनि घरभित्रको सबै सामान खरानी भएको र अर्थोपार्जनको अरू कुनै माध्यम नभएकाले जंगलमा बस्न बाध्य भएको पीडित लामाले बताउनु भएको रेडियो नमबुद्ध काव्रेले खबर पठाएको छ इस बीच बर्दिया को चेपांग बस्ती का आगला पीड़ित राहत वितरण शुरू करी क्षेत्रीय प्रशासक शारदा प्रसाद त्रिताल के दैविक प्रकोप उद्वार समिति मफत पचास हजार भेरी अंचल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरेक्षक मधुप्रसाद पुड़ासनी पच्चीस हजार रर्दिया प्रहरी प्रमुख प्रहरी उपरेक्षक सुरेश विक्रम शाहले पच्चीस हजार करी एक लाख नगर प्रदान कर यस्त सेना रेडक्रस सोसायटी बर्दिया उद्योग वाणिज्य सं गोलेियान बर्दियान्लत्ता कपड़ा और भाड़ा बर्तन वितरण खबर आगलागी पी चेपांग बस्ती का एक सौ छत्तीस घर पूर्ण रूप में नष्टे देश का विभिन्न जिलाक्त लाल पूर्जा अभियान प्रभावारी बंद गए नुआकोट में चल रखे अभियान ने महिला अझ बड़ी फायदा होने विश्वास नुआकोट एफएमके कुमार रिपोर्ट आफ्नो नाममा लाल पूर्जा भएपछि महिलाहरूमा आत्मविश्वास बन्ने तथा अरूले पनि महिलालाई सम्मान गर्ने महिलाहरूको भनाइ छ स्थानीय महिला हिंसामा समेत कमी हुने संयुक्त लाल पूर्जा विश्वास छ भूमि अधिकारको क्षेत्रमा काम गरिरहेको जिल्ला भूमि अधिकार मञ्चले नुवाकोटमा संयुक्त लाल अभियान सञ्चालन गरेको छ यो अभियान अन्तर्गत जिल्लामा गएको चैत महिनासम्म एघार दम्पतिले संयुक्त लाल पुर्जा गांव स्तर समय पुर्या योजना रहो मंच का अध्यक्ष चूड़ामणी प्रसाद गजुर पक्ष महिलाहरूको जगामा स्वामित्व नहुँदाखेरि महिलाहरू पीडित हुने र उहाँहरू रात दिन जग्गामा काम गरेर रह खटिरहनु भएको छ र उहाँहरूलाई हक अधिकार केही पनि नभएकोमा हामीले एउटा राष्ट्रव्यापी नै भन्नुपर्छ यसलाई राष्ट्रिय भूमि अधिकारमा क्रियाशील छ नुवाकोट जिल्लामा गणिस्थान गाविसबाट सुरु भएको अभियानलाई साथ दिने महिला अधिकार पनि बताएका छन् त्यसैले आफ्नो अधिकारका लागि महिला आफै पनि संयुक्त लाल पूर्जा लाग्नु पर्ने बताउनुहुन्छ स्थानीय ज्वालामुखी आर्थिक सशक्तिकरण वा आफ्नो नाममा सम्पत्ति भए मात्र महिलाहरूमा आत्मविश्वास बढ्न सक्छ त्यसैले यस्तो अभियानलाई महिला अधिकार पक्षधर सबैले साथ दिनुपर्छ सिआइन नुवा को वैदेशिक रोजगार को ठगी देखा अरु कार को उजुरी पर्न ऐसे गतिविधि करने कार्रवाई करने वैदेशिक रोजगार विभाग में ढुकोटी खेलने जग्गा को समेत वैदेशिक रोजगार ठगी को उजूरी लने क्रम बढ़े तस्त गतिविधि करने कारवाही विभाग के अनुसार घराशी प्रयोजन में ली पैसा अमेरिका पठाईदिने प्रोजन का द्विपक्षीय कागज करने संख्या बढ़ी रखे विभाग वैदेशिक रोजगार बाहे का प्रकृति अध्ययन आज आजको नया पत्रिका पत्रिक दैनिक प्रकाशित दक्षिण कोरिया में पर्यटन प्रवर्धन करने उदेश्य हाल सो मक को गोंग ग्यू स्थित विश्व सांस्कृतिक मेला स्थल में चार दिन प्रवर्तनात्मक कार्यक्रम करटकीय महत्व का विभिन्न क्षेत्र का तस्वीर रंगीचंगी बैनर लगायत सामग्री ऐकी झकाऊ ने कोरियली का साथ बसवास करते आया विदेशी अभिरूचिपूर्वक अवलोकन सोल में रहकरी दूतावास ने जनाव का चौतीस देश राननबे स्थानीय पर्यटन व्यवसाय उत्पादन सहित भाग लेकर मेला नेपालका विभिन्न खानाका प्रकारहरू पाहुनाहरूलाई खुवाइएको थियो अब विदेश प्रसंग आयरन लेडी का रूप में चिनी् बेलायती पूर्व प्रधानमंत्री मार्गोरेट थ्याचर को लंडन को सेंट पॉल कैथेड्रल में हिजो राजधानी लंडन का सड़क थ्याचर को सब कैथेड्रल तर्फ लैं हजारों बेलायती अर्पण कर बेलायत कुल संस्कार मुक्त कराने नेता को रूप में चिंतन सेंट पॉल कैथेड्रल में आयरन लेडी को भव्य अंत्येष्टी समारोह में महारानी एलिजाबेथ त्वितियालायती को नेतृत्व कर विश्व का एक सौ सत्तरी राष्ट्र का प्रतिनिधि समेत अंत्यी उपस्थित थिए बेलायतमा थ्याचरको निकै गहिरो प्रभाव थियो उहाँले अमेरिका रुसित युद्ध अन्त्य गर्न समेत भूमिका निर्वाह गर्नुभएको थियो संसदबाट सेन्ट फल समूहको सव यात्रामा लाखौं बेलायतीले श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम विदाय गरेका थिए सब यात्रामा स्थल जल र वायु गरी सात सय भन्दा बढी सैनिक सब तैनाथ गरिएको थियो आजको पत्र पत्रकारलेकाशित गरेका छन् एसिया प्रशान्तीय क्षेत्रमा सैन्य उपस्थिति बढ़ाएर अमेरिकाले यो क्षेत्रमा तनाव बढ़ाएको आरोप चीनको रक्षा मन्त्रालयले लगाएको छ अमेरिकी उच्च कूटनीति गेटोली बेजिङ भ्रमणबाट फर्केको केही दिनपछि नै चीनको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो वासिङटनले अफगानिस्तानबाट आफ्नो हात छोड्ने योजना बनाइरहेका बेला शक्तिको पुनसन्तुलनको नाममा पूर्वमा फेरि ध्यान केन्द्रित गरेको प्रति चीनले आपत्ति जनाएको छ अमेरिकाको यो नीतिले जापान फिलिपिन्स र भियतनामसँगको सीमा विभाज झन बल्झिएको चीनको आरोप छ गत साता पक्राउ परेका बंगलादेशको एक दैनिक पत्रिका सम्पादकलाई देशद्रोहको मुद्दा लगाइएको छ हिंसात्मक आन्दोलनको समर्थनमा नागरिक उकासेको भन्दै उना वर्षका महमदुर रहमानलाई बिहिबार पक्राउ गरिएको थियो उहाँलाई मुस्लिम मूल्य मान्यता एवं सिद्धान्त विरूद्धको कार्य गरेको भन्दै देशद्रोहको आरोप लगाइएको छ अदालतले उहाँलाई मंगलबार अनुसन्धानका लागि थप तेह्र दिनमा थुनामा राख्न अनुमति दिएको छ उहाँ बंगलादेशका विपक्षहरूको समर्थनमा लेख्ने गरेको बंगाली भाषाको दैनिक पत्रिका अमार देशका सम्पादक हुनुहुन्छ हादुर अधिकारी पुरुष र नेपाल पुलिस क्लबका तारादेवी पुन सर्वाला घोषित भएका छन् कमलले सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार पनि जितेका छन् युथ क्लबले गोल्ड रक्षा गरेको नेटवर्क सिआइएनले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सुन सस्तो भएपछि कारोबारको अवस्था रेडियो रिपोर्ट अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छन्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 नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हम्रा संपूर्ण अभिभावक शिक्षक कर्मचारी तथा शुभचिंतक में सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभ कामना अर्पण सिद्धि विनायक एवं समस्त विद्यालय परिवार खोले साझा खबरमा अब सुनको भाउमा आएको गिरावट र यसको असर दुई दिनमा भारी गिरावट आएको सुनको मूल्य हिजो भने नेपाली बजारमा स्थिर रहेको छ हिजो पनि अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ केही कम भएको र अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्यो हिजो छापाल सुन प्रति तोला उन्चास हजार पाँच सय रुपियाँमा कारोबार यो अझै घट्ने क्रममा छ सुनको भाउको उतार अर्थतन्त्रमा चाहिँ कस्तो प्रभाव पार्ला दीपक आचार्यको रिपोर्ट सुनको मूल्य दुई दिनमै छ हजार तिन सयले घटेपछि अर्थ जगतमा अझै भाव घट्छ भन्ने चर्चा चलिरहेको छ सोमबार एकै दिन प्रतितोला तेत्तिस सय घटेको सुनमा भोलिपल्ट पनि एक तोलामा तीन हजार रुपियाँले घटेपछि व्यवसायी सुनका ग्राहक र अर्थविदहरूका लागि यो चर्चाको विषय बनेको छ वित्तीय सङ्कट टार्न भनेर साइप्रसले आफूले जम्मा गरेको सुन बिक्री गर्ने निर्णय गरेपछि भाव घट्न थालेको बताइएको छ अमेरिकाको गोल्डम्यान स्कासले सुनको भाव घट्ने घोषणा गर्दै सुन बिक्रीलाई तीव्रता दिएपछि यसको पनि असर परेको व्यवसायीहरू बताउँछन् सुनको भाव घट्न थालेपछि बैङ्कले समेत सुन नदिएकाले थप समस्या परेको ललितपुरका व्यवसायी रत्न बज्राचार्य बताउनुहुन्छ सुन भाव 25 कारोबार सुनको भाउ घटेपछि सुन किन्न आउने ग्राहकको संख्या बढेको अर्का सुन व्यवसायी विज्राचार्यको भनाइ छ भनेर मान्छेले वैशाख महिना सँगै विवाहको मौसम सुरु भएकाले कतिपय उपभोक्तालाई सुन किन्नै पर्ने बाध्यता छ यस्तै सुनको भाउ घट्दै जाने हो भने व्यवसायीहरूले पसल खोल्नै नसक्ने अवस्था आउने नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अध्यक्ष मणिरत्न साक्यको अनुमान छ सुनको व्यवसायीहरूले अब त पसल बन्द गर्ने स्थिति आयो फाइदा भन्ने कुरा त होइन सुनको काम गर्नलाई सुनको चाहिने व्यापार गर्नलाई बजारमा कता सामानै छैन सुनै किन्न पाइँदैन सुन था सुनसँगै चाँदीको पनि भाव घटेर तोलाको आठ सय अन्ठानब्बे रुपियाँमा किनबेच भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा डलरको मागभन्दा पूर्ति बढी भएपछि डलरको भाउ घट्दै गएको छ डलर घट्दो क्रममा भएकाले सुनको भाव अझै घट्न सक्ने अर्थविद डाक्टर डिलिराज खनाल विश्व अर्थतंत्र को युरोप, अमेरिका को अर्थतंत्र को आर्थिक वृद्धि को फोरकास्ट कर स्लो डाउन होने कमी आने चाहिए देखिया तब को अलि उत्पादनशील क्षेत्र लगानी करने संभावना में संकुचन आयो कहीं मैं फिर तेको विकल्प में चाहिए सुनवार यस्म का चाहे वस्तु पदार्थ में चाह लगानी होर्डिंग करने रही कारोबार अर्थविद खनालका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन, बजार सुन, सुन प्रति अन्स आठ सयदेखि हजार डलरले घट्ने अनुमान अन्तर्राष्ट्रिय विश्लेषकहरूले गरिरहेकाले सुनको भाव पैतिस हजारदेखि 40,000 हजार प्रति तोलासम्म पुग्न सक्ने सम्भावना छ निरन्तर बढेर मागमा तोलाको करिब बैसाठी हजार पुगेको सुन पटक ओरालो लागेपछि यसको प्रभाव त अर्थतन्त्रमा पर्छ नै तर धेरै सुन किनेर नराख्ने हाम्रो जस्तो देशमा यसको प्रभाव सामान्य बनाउन सकिन्छ दिपक आचार्य सिआइएन काठमाडौँ साझा खबरमा अब केही खबर संक्षेपमा मिस तामाङ लाक तामाङलाई लाङटाङ राष्ट्रिय निकुञ्जले रेड पाण्डा संरक्षण दूत बनाएको छ अदालतको अभियोग प्रमाणित गरी कैद भुक्तान गरे लगत्तै गुण्डागर्दीमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएका सञ्जीव लामा स्याललाई छुटाउन ललितपुर का नगर क्षेत्र में संचाल मसु पसलफाई में पालपा शिक्षक का छोरा छोरी सरकारी विद्यालय पढ़ा दबाव पर्क आठ रात नौ दिन मनाई भक्तपुर रा को प्रसिद्ध विस्कट जापन को कार्यकाल सकिए संविधान सभा को निर्वाचन मक्सिद तरपनी सरकार ने मिति तोक्न सकते हिजो